द्वितीय अध्याय कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि संसारको स्वरूप हेर्दा स्पष्ट भन्न सकिन्छ यसमा हरेक कुरा कुनै यन्त्रको घुमि रहेको छ किनभने आश्रयको गति जस्तो हुन्छ आश्रितको गति पनि त्यस्तै हुन्छ विश्वमा रहेका दृश्यको या जन्यवस्तुको आश्रय काल हो त्यो कालचक्र निरन्तर एकछिन नरोकी घुमिरहन्छ जस्तै अहोरात्र सात बार तिथि महिना ऋतु अयन वर्ष युग मन्वन्तर कल्प यिनीहरूको कालचक्र अनादिकालदेखि अनन्त कालतक फन्का खाइरहन्छ त्यसैले यस्तो चक्रवर्त समान कालको अस आश्रित सृष्टि पनि यसै गरी घुमिरहन्छ जुन सुकै चक्रको पनि घुमाइ हेर्दा छर्लङ्ग हुने कुरा हो आधा भाग चक्रको तल्लापट्टि सर्कन्छ आधा भाग माथिल्लापट्टि सर्किन्छ यस्तै ब्रह्माण्ड प्रकृतिको पनि प्रकृतिको गति पनि चक्रवर्त झैँ फन्का खाइरहन्छ त्यसमा सृष्टि दुई किसिमको हुन्छ एक व्यिसि र अर्को समष्टि सृष्टि यसै उसले चक्राव्रत घुम्ने प्रकृतिका फन्कामा व्यि सृष्टिको धारा तलदेखि माउँछ अतएव तमो गुणबाट चढ्दै सत्वगुणसम्म पुग्दा समष्टि सृष्टिको प्रवाह चक्र भने माथिदेखि तलतिर ओर्छ यसै उसले ब्रह्माण्डमय प्रकृतिमा सृष्टिका अनकालमा सत्वगुण बहुल सत्य सत्ययुग आउँछ त्यसपछि क्रमशः रजगुण र तमगुणको बहुल्यका तार तारतम्य अनुसार त्रेता द्वापर र कलियुगहरू प्रस्फुटित हुँदै जान्छन् यस किसिमको युगचक्रखौँ पटक चक्र खाइरहन्छ ब्रह्माण्ड प्रकृतिको गतिविधि पनि सुस्त सुस्थ सत्वगुणको भुक्तान गर्दै रजोगुँडतिर घुम्दै फिर्दै आखेर तमोगुणका अञ्चलमा घुस्रन लाग्दछ यसबाट ब्रह्माण्ड तमोमय हुन जान्छ चलिरहेको कल्प प्रलयको आघात उदरमा विलिन हुन्छ यसैलाई भन्छन् प्रलय कल्पान्त सृष्टिको अवसान तथा ब्रह्माण्ड प्रकृतिको एउटा चक्रवर्त गतिको समाप्ति यस ब्रह्माण्ड प्रकृति का चक्रवर्त गति का सिद्धांत अनुसार इस कुरा को अठोट करुक्त होन कुरा को ब्रह्मांड प्रकृति में सब भापगुण बहुल विश होना प्रथम सृष्टि काल में सृष्टि होने मानव पूर्ण सत्वगुणमय होंतु दैवी जगा जगत मेंस को उल्टो अपरिपूर्ण तमोबहुल असुरहरू सृष्टि हुन्छन् किनभने ब्रह्माण्ड प्रकृतिको अर्थात् समष्टि सृष्टिको गति तलतिर जाने हुनाले त्यसको सञ्चालन गर्ने तामसिक शक्ति भएका असुर पनि पहिले नै उत्पन्न हुन्छन् त्यसपछि मात्र देवताहरूको सृष्टि हुन्छ अर्थात् दैवी सृष्टिमा पहिले अपरिपूर्ण असुर उत्पन्न हुन्छन् त्यसपछि देवताहरू उत्पन्न हुन्छन् मानव सृष्टिमा पहिले परिपूर्ण मनुष्य उत्पन्न हुन्छन् त्यसपछि क्रमशः अधिकार र कर्तव्यको तारतम्य अनुसार सृष्टिको बेग उदो उदो फर्कँदै आउँदा अल्प ज्ञान र अल्पशक्ति भएका मानिस जन्मन थाल्छन् सब पदार्थका शक्तिहरू अचिन्तनीय छन् हाम्रा चिन्तनीय ज्ञानद्वारा तिनीहरूको स्वरूप थाहा हुन सक्दैन किन्तु अचिन्तय ज्ञानद्वारा मात्र थाहा पाउन सकिन्छ हाम्रा चिन्तनीय युक्ति तर्कहरू त्यस ठाउँमा मौन सिवाय अरू काम केही गर्न सक्दैनन् शास्त्रतिर दृष्टि दिँदा सब पदार्थका शक्तिहरू अचिन्त्य ज्ञान हुनाले सृष्टि रचना आदि शक्तिका अधिष्ठता ब्रह्माको स्वाभाविक काम हो भन्ने सिद्धान्त पाइन्छ हुन त कति ईश्वरले आफ्नो विभूति दर्शाउन सृष्टि गरेको भन्दछन् कोही सपना जस्तो हो वास्तवमा वास्तव केही होइन हो के त भने मायाको विकास मात्र हो भन्छन् ईश्वरको इच्छा मा, इच्छा मात्र हो भनी कुनै भन्दछन् कोही कालबाट भएको हो भन्दछन् होका निमित्त सृष्टि हुन्छ भनेर कति भन्दछन् क्रीडाका निमित्त जगत रचना गरेको हो भनेर भन्ने पनि छन् तर ती सारा पक्षहरू विचारशीलता समक्षमा चिरकाल त अट्दैनन् वास्तवमा के हो त भने सृष्टि गर्नु ब्रह्माको एक स्वभाव हो त्यस्तै सचिवानन्द विज्ञानकन्द ब्रह्मदेवको पनि सृष्टि गराउने स्वभाव हो प्रकृति हो त्यो स्वभाव आगाको तातो पानीको क्षेपना जस्तो हो त्यस व्यापक ब्रह्मसत्तक ब्रह्मसत्ताको अभाव भएको देशकाल कुनै छैन अतैव उनकी शक्ति स्वरूपिणी प्रकृति अथवा महामायाको पनि सत्ता सर्वत्र छ प्रकृति त्रिगुणमयी हुनाले र ज्ञान सत्तारूपीमा व्यापक हुनाले जड प्रकृतिमा चेतनद्वारा स्पन्दन हमेसा भइरहनु पनि स्वभाव सिद्ध कुरा हो यसै उसले चैतन्ताका आश्रयमा स्पन्दन धर्मिणी प्रकृतिमा स्वाभाविक स्पन्दनअनुसार अनन्त सृष्टिधारा प्रभावित हुनु पनि स्वाभाविक हो त्यसमा पनि ब्रह्म निमित्त मात्र हो सृष्टिका निमित्त त वस्तुको आफ्नो आफ्नो प्रकृति नै मूल महाप्रकृतिद्वारा प्रेरित भएको भएर सृष्टिको काम गर्दछ पहिला स्तरमा ब्रह्मा र उनकी शक्ति छन् द्वितीय स्तरमा अनन्त ब्रह्माण्डहरू छन् तृतीय स्तरमा प्रत्येक ब्रह्माण्डका सृष्टिकर्ता ब्रह्मा छन् ब्रह्मा आफ्नो परिमाणअनुसार सय वर्षसम्म बाँच्दछन् त्यही सय वर्षको आयुष्यलाई पर पनि बन्दछन् त्यसको आधालाई परार्ध बन्दछन् कालको परिमाण राम्ररी बुझेपछि ब्रह्माको आयुष्य जान्न सकिन्छ तसर्थ सो देखाइन्छ पन्ध्र निमेष झिमको एक काष्ठा हुन्छ तिस काष्ठाको एक कला हुन्छ तिस कलाको एक मुहुर्त हुन्छ तिस मुहुर्तको एक अहोरात तिस अहोरातको एक महिना या दुई पक्ष हुन्छ छ महिनाको एक अयन हुन्छ अयन दुईवटा हुन्छन् दक्षिणा दक्षिणायण तचिना... र उत्तरायण ती दुई अयनको एक वर्ष हुन्छ त्यस मानिसको एक वर्षमा देवताको एक अहोरात हुन्छ दक्षिणायन रात हो उत्तरायण दिन हो यस किसिमले दिव्य परिमाण मिलाउनु दिव्य बाहर हजार वर्ष को मानवीय चतुरयुग हो दिव्य 4.000 हजार वर्ष को सत्ययुग दिव्य तीन हजार को त्रेता युग दिव्य दुई हजार को द्वापर युग दिव्य एक हजार वर्ष को कलियुग अत्ययुग को पूर्व संध्या चार सय दिव्य वर्ष उत्तर संध्या दिव्य चार वर्ष त्रेता को पूर्व संध्या तीन सय दिव्य वर्ष उत्तर संध्या तीन सय दिव्य वर्ष द्वापर दिव्य संध्या दिव्य दुई सय वर्ष उत्तर सन्ध्या दिव्य दुई सय वर्ष कलिको पूर्व सन्ध्या दिव्य एक सय वर्ष उत्तर सन्ध्या दिव्य एक सय वर्ष तदनुसार जोड्दा दस हजार युग वर्ष भयो युग सन्ध्या परिमाण दुई हजार वर्ष भयो त्यो समेत जोड्दा बाह्र वर्ष भयो यसै दिव्य बाह्र वर्षमा सत्य त्रेता द्वापर कली आदि चार युग सकिन्छन् अब कल्पका आदिमा नारायण नामक ब्रह्माजीले सृष्टि गरेको प्रकार देखाइन्छ अतीत कल्पका आखिरमा निधाएर बिउजेका महाप्रभु सत्ययुगी ब्रह्माजीले लोक शून्य देख्नुभयो एक छ भएका यस जगतमा पूर्वकल्पका आखिरमा डुबेकी पृथ्वी पानीभित्र होलिन् भन्ने अठोट गरेर ती डुबेकी पृथ्वीलाई उतार्ने मनसुबा लिई जस्तै योभन्दा पुराना कल्पमा मत्स्य कक्ष आदि रूप लिनुभयो त्यस्तै यही कल्पमा वेद यज्ञमय वराहको रूप लिए खडा हुनुभयो उहाँलाई जनलोक निवासी सिद्धहरू स्तुति गर्न लागे वराहहरू पी भगवान् भने पृथ्वीको उद्धार गर्ने इच्छा लिए जलभित्र पस्नुभयो पातालैसम्म पुग्नुभयो पृथ्वी पनि देखिन् र स्तुति गर्न लागिन् अनि धारामा पृथ्वीलाई राखेर एकाण जलमा माथि उत्रन लागेका भगवान्को योगीहरू स्तुति गर्न लागे अनि त्यस पृथ्वीलाई त्यही अपार जलमाथि समुद्रमा जहाज राखेँ दे, राखिदिनु भयो नाव जस्तै विस्तृत रूप बनाइदिनु भएकोले फेरि डुब्ने डर भएन अनि त्यस पृथ्वीमा मैदान बनाई पूर्वकल्पका अन्तमा डढेका र लडेका पर्वतहरू सब यथावत गर्नुभयो यसमा अमोग शक्तिशाली भगवान्लाई केही दुःख थिएन जस्तोको तस्तो साथ पृथ्वीको भाग अलग अलग पारेर भूगर्लोक स्वरलोकका साथै भुरलोक को समेत कल्पना गर्नुभयो यति गर्दा गर्दै भगवान ब्रह्मा रजोमूर्ति चतुर्मुखी ब्रह्माको रूपमा परिणत हुनुभयो उनी नारायण चतुर्मुखी ब्रह्मा भएर सृष्टि गर्न लाग्नुभयो सृष्टिका काममा चतुर्मुखी ब्रह्मा खालि निमित्त कारण मात्र हुनुहुन्छ प्रधान कारण सृज्य वस्तुकै शक्ति हो किनभने सूक्ष्म वस्तु आफै शक्तिले स्थूल वस्तुको वस्तुको रूपमा परिणत हुन्छ तसर्थ स्रष्टा ब्रह्मदेव एक निमित्त कारण मात्र वस्तुले निमित्त शिवाय अरू कुराको अपेक्षा गर्दैन इति श्री स्कन्दपुराणे केदारखण्डे कुमार कुमारगस्त सम्वादी श्री स्वस्तानी परमेश्वरीय व्रतकथाय समुद्र समुद्रदकासित ना, नाम वर्णन नाम द्वितीयध्याय